अहिले अंज को पांच बजे अंज को पांच बजे घुंजी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 कम्युनिस्ट पार्टी का संस्थापक नरबहादुर कर्मचारी को निधन आज राष्ट्रीय सम्मान कामचारी को निधन ने टुहरो महसूस मंगसी चुनाव नई राजावादी सहका होने रापरूपा का अध्यक्ष था दावी सरकार को विकल्प खोजर निर्वाचन अलमलिन नचिव ग्युमाली अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दस नेपाली मेक्सिकोमा पक्राउ झापामा बिहान भएको बस दुर्घटनामा दुईजनाको ज्यान गयो बाइसजना घाइते जापानका प्रधानमन्त्री सिन्जो भोलि मलेसिया भ्रमणमा जाने इजिप्टमा जारी पछिल्लो हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु र भारत विरुद्धको पहिलो एक क्रिकेटमा जिम्बावेद्वारा दुई रनको चुनौती पेश नमस्कार अर्पण सब का लागी, मेगा मा संस्थापक सदस्य नरबहादुर कर्मचारीको आज बिहान काठमाडौँको मोडल अस्पतालमा निधन भएको छ कलेजको क्यान्सरबाट पीड़ित उहाँ केही दिनदेखि उपचारार्थ नेता कर्मचारी ए नेकपा माओवादीका संरक्षक हुनुहुन्थ्यो विक्रम सम्मत उन्नाइस सय एकासीमा पाटनको कुम्बेश्वरमा बोबा चन्द्र बहादुर कर्मचारी र आमा श्रीकुमारी कर्मचारीका पुत्रको रूपमा जन्मनुभएका कर्मचारीले स्थानीय भैरव गोपाल वैद्यबाट राजनीतिमा लाग्ने प्रेरणा पाउनु भएको थियो विक्रम उन्नाइस सय सन्तानब्बे सक्रिय राजनीतिमा लाग्नुभएका कर्मचारीलेगरिक आन्दोलनमा भूमिका निर्वाह गर्नु भएको थियो भारतमा अङ्ग्रेजहरूको शासन र नेपालमा निरङ्कुश राणा शासनको थिचो मिचोका विरुद्ध संगठित रूपमा लाग्न फरक राजनैतिक शक्ति स्थापित स्थापना गर्नुपर्छ भन्दै उहाँ कम्युनिस्ट पार्टी स्थापनाको अभियानमा जुट्नु भएको थियो घरमा स्थापना गर्नु भएको थियो नेपाली कंग्रेसका नेता बिपी कोइराला लगायतका तत्कालीन नेता र परिवर्तन कामी शक्ति मिलेर जानुपर्छ भन्ने धारणा राख्नु विभिन्न टुक्रामा विभक्त कम्युनिस्ट पार्टीलाई एकी आफान को को आजने का साथ आहवान कर पार्थिव शरीर बिहान नौ बजे एमाओवादी मुख्यालय कोटेश्वर पेरिस डांडा रजे अंतिम श्रद्धांजलि का ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचारीको निधनले आफूहरू टुहरो भएको महसूस भएको बताउनु छ कर्मचारी सिंगो कम्युनिष्ट पार्टीका अभिभावक हुनुहुन्थ्यो उहाँको निधनले सम्पूर्ण कम्युनिष्टहरू टुहरो भएका छन् दाहालले भन्नुभयो ए नेकपा माओवादी पार्टी केन्द्रीय कार्य विषाणामा संचारकर्मीसँग संक्षिपको कुरा गर्दै अध्यक्षले कर्मचारीको निधनले नेपाली जनता सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरू गहिरो शोकमा डुबेको बताउनु भयो ता माधव कुमार नेपालले कम्युनिस्ट पार्टीका संस्थापक नेता कर्मचारीको निधनले सिंगो कम्युनिस्टलाई मर्माहत पारेको उल्लेख गर्दै एक हुनुको विकल्प गर्नुभयो रामरण यादवले नेपाली कंग्रेसका सभापति सुशील कोइराला र रा, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छुट्टै भेटवार्ता गर्नु भएको छ भेटमा राख्नु भएको थियो भेटपछि संसारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले आफ्नो भारत भ्रमण समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भएको जानकारी दिनुभयो उहाँले नेपालमा राजतन्त्र फर्किन नरहेको पनि बताउनुभयो यस्तै कोइरालासँगको भेटमा राष्ट्रपति यादवले आगामी संविधान सभाको निर्वाचनको विषयमा कुराकानी भएको छ भेटमा राष्ट्रपतिले दलहरूलाई बाँकी रहेका निर्वाचन सम्बन्धी मतभेद चाँडै अन्त्य गरेर असन्तुष्ट दलहरूलाई पनि सहमतिमा ल्याइ निर्वाचन मैत्री वातावरण निर्माण गर्न आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगसिर चार गते संविधान सभाको चुनाव नभई राजावादी र रा माओवादीबीच सहकारी हुने बताउनु भएको छ रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा थापाले चार दलको कारण चुनाव अवरूद्ध हुन सक्ने आशंका गर्दै त्यस्तो अवस्थामा राष्ट्रियता रक्षाको लागि राजा र रा माओवादीसहित सबै राष्ट्रवादी शक्तिबीच सहकारीबाट आन्दोलन हुने दावी गर्नुभयो नेकपा अध्यक्ष मोहन वैद्यले देशको रक्षाको लागि राष्ट्रवादी शक्तिबीच एकता आवश्यक भएको अभिव्यक्ति दिएको प्रति उहाँले स्वागत गर्नुभयो नेपाली नेता कङ्ग्रेसका नेताले नेपालमा राज संस्थाको औचित्य नेकपा एमालेका सचिव प्रदीप ग्यावालीले नेकपा माओवादीले सरकारको विकल्प खोजेर निर्वाचनलाई अल्म ल्याउन नहुने विचार व्यक्त गर्नु भएको छ पर्साद्वारा आयोजित विशेष भेला एवं प्रशिक्षण कार्यक्रमको आजन मा गर्दैले माओवादी वैद्यसम्म लगायत आन्दोलनरत दलहरू सहमतिमा नआए पनि निर्वाचन नरोकिने बताउनु भयो उहाँले निर्वाचन बहिष्कार गर्छु भनेर घोषणा गर्नेहरू पनि निर्वाचनमा नआइकन सुखै छैन भन्नुहुँदै विगतमा सपना बेचेर एकीकृत माओवादी ठुलो पार्टी बनेको आरोप लगाउनु सचिव ग्यावालीले एउटा असफल संविधानसभाको पृष्ठभूमिमा दोस्रो संविधानसभाको निर्वाचन हुन गइरहेको हुँदा यस्तो अवस्थामा सबै दललाई समेटेर अगाडि बढ्नुको विकल्प समेत नभएको बताउनुभयो उहाँले पत्रकारिता पेसालाई मर्यादित बनाउने दायित्व पनि पत्रकारकै भएको बताउँदै अपराधिकरणको थलोको रूपमा चिनिएको बेरिगन्समा पत्रकारिता पेसा समेत धर्म आफूलाई नराम्रो लागेको बताउनुभयो अब पालो रिपोर्टको चितवनमा रगत अभाव हुन थालेको छ अहिले बर्खाको सिजन भएकाले विद्यार्थीहरूको परीक्षा चलिरहेकाले र विदाको समय पनि भएकाले रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव देखिएको छ अझै पनि रगत, रगत दिँदा आफ्नो शरीरलाई बेफाइदा हुन्छ भने आम सर्वसाधारणको सोच रहेको छ सोझ परिवर्तन गरेर खेर जाने रगतको उचित सदुपयोग गर्न सके रगतको अभाव हुने थिएन धुवराज आपूर्तिमा रगतको अभाव हुन थालेको छ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 चितुवन मेडिकल सिटीको रूपमा विकास भएसँगै चितुवन मा रगतको माग पनि हुने गर्दछ संसारमा सबै कुराको विकल्प भए पनि रगतको विकल्प नभएकाले रक्तदान नै यसको विकल्प हो रक्त अल्पता तथा दुर्घटनाको कारण मानिसको शरीरबाट धेरै रगत खेर गएपछि उसलाई पहिलाकी अवस्थामा ल्याउनका लागि रगतको आवश्यकता पर्दछ रगत, रगत मानिसको शरीरबाट निकालेपछि पैतिस दिन प्रयोग भइसक्नु पर्छ त्यसपछि समयमै संकलित तो तो का रगत प्रयोग नगरे खेर पनि जान सक्छ अहिले वर्षाको समय भएका कारण र विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना कम हुने हुँदा पनि रगतको अभाव भएको र असार साउन महिनामा प्रत्येक वर्ष जसो रगतको अभाव भइरहने नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद नेवानी बताउनुहुन्छ असार र साउन प्रत्येक वर्ष अलिकति रगतको अभाव हुने गर्दछ गरेर यो वर्षाको सिजन अनि स्कुल कलेजहरू बन्द हुने कारण बाहर जिला का विभिन्न भाग में आयोजना करने हमारा मोबाइल कैंप तिहर खेती को लगने किसान हुई आयोजना ब्लड कैंप आयोजना कम होने रहा चाहे विभिन्न जिला आने बिरामी रहा था थाली सीमे रोगी हमारा रेगुलर जो बिरामी सीमेरी जिला तीनों को चाप भैरने रगत को बैले चाहिए जैसे प्रत्येक वर्ष हम असार साउंड को करीब करीब आधा आधी समय चाहिए समस्या प्रत्येक वर्ष आने सीधोवन में वार्षिक पैंतीस हजार रगत को मग होने रक्त सञ्चार केन्द्र भरतपुरबाट वार्षिक पच्चिस हजार मात्र रगत वितरण गर्नका लागि नेपाली रेन्द्र भरतपुरले नयाँ रणनीति अघि बढाउने भएको छ फेरि पनि केन्द्रका प्रमुख पौडेल मानवीय सेवा कार्य जस्तो पवित्र कार्यमा रक्तदान जस्तो पवित्र कार्यमा कसरी सहभागिता गराउने भन्ने विषयमा नेपाल रेडक्रस सोसाइटी चितौं जिल्ला शाखा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त केन्द्र भरतपुर नयाँ रणनीति बनाएर अब कसरी कम्प्लिट्युसन रक्तदान गर्नलाई मूल हो निको टेन प्लस टूका भाइ नै हो टेन प्लस टूका भाइ कसरी यो कार्यमा सहभागिता गराउने भनेर केही शिक्षा सामाजिक विज्ञहरूसँग मनोविज्ञहरू नयाँ रणनीति बनाएर उनीहरूलाई त्यस पवित्र कार्यमा कसरी सहभागिता गराउन सकिन्छ भन्ने नै हाम्रो रणनीतिको प्रमुख उद्देश्य थिए नै पुण्य कमाउन मन्दिर होइन रक्तदान गरौ भन्ने नाराका साथ सबैलाई रक्तदान गर्नका लागि प्रेरणा दिँदै आएको रेडक्रसले पनि अबका दिनमा गर्मी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 रिपोर्टपछि बाँकी समाचार अवैध रूपमा अमेरिका छिर्न खोज्ने दसजना नेपाली मेक्सिको चियापास राज्यबाट पक्राउ परेका छन् ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरूलाई मेक्सिको प्रहरले सोमबार राति पक्राउ गरेको अन्तर्राष्ट्रिय संसार संस्था रोयर्सले जनाएको छ नेपालीसँगै नौजना बंगलादेशी सहित चौरानब्बेजना अवैध आप्रवासीलाई पक्राउ गरेकोमा गरिएको समाचारमा उल्लेख छ तीमध्ये उन्नाइसजना एसियाली मुलुका र अन्य सबै ग्वाटामाला एल सालभाडो र होन्डुरस लगायतका मुलुकको रहेको बताइएको छ अध्यागमनमा राखिएको स्क्यान मेसिनको सहयोगले उनीहरू ट्रकमा लुकेको फेला परेको बताइएको छ अधिकारीहरूले उनीहरू निकै अमानवीय अवस्थामा ट्रकमा लुकेर जान लागेको अवस्थामा भेटिएको जनाएका छन् ग्वाटेमालाबाट अमेरिकातिर लागेका उनीहरूलाई लैजाने ट्रक ड्राइभरलाई प्रहरले पक्राउ गरेको छ ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वास प्रश्वासमा समस्या भएको कारण कतिपय विरामी अवस्थामा भेटिएको मेक्सिको नेसनल माइग्रेसन इन्स्टिच्युटले जनाएको छ नेपालीहरू भारतीय बाटो हुँदै दलालाई बीसौं लाख रुपियाँ बुझाएर अवैध तरिकाले दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने तयारीमा थिए यसअघि पनि अमेरिकामा छिर्न खोज्ने नेपालीहरू छन् राष्ट्रिय मानवाधिकार आयोग केन्द्रीय कार्यालयले मोरङको बेलबारीमा गत सोमबार दलित समुदायमाथि कालोमोसो दलित घटना बारे ध्यान आकर्षण भएको जनाएको छ एक दलित महिलाले आफूमाथि बलात्कारको प्रयास भएको भनी उजुरी दिँदा उनी लगायत अन्य दुई दलित पत्रकार र शिक्षकमाथि अमानवीय व्यवहार भएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ यो घटनालाई आयोगको क्षेत्रीय कार्यालय विराटनगरले घटनाको अनुगमन गरेको आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले जनाउनु भएको छ आयोगले संकलन गरेको जानकारी अनुसार प्रहरले घटनामा संलग्न भएको वेगमा सातजना विरूद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गरेको छ प्राप्त जानकारी अनुसार मुद्दा दायर गरेकाहरू मध्ये छजनालाई प्रहरले पक्राउ गरिसकेको छ झापाको सुरुङ्गामा आज बिहान बस पल्टदा दुईजनाको मृत्यु भएको छ घटनामा चालकसहित बाइसजना घाइते भएका छन् बिहान पश्चिमबाट पूर्व जाँदै गरेको मेक एक, एक दुई नौ आठ नम्बरको यात्रुबाग बस अनियन्त्रित भई सुरुङ्गा दुई जोके कवल्ठमा पल्टदा दमक दसकी पैतिस वर्षकी गंगा सापकोटा र सोनसरी भरोल छका बयालिस वर्षका शेषेर चेङवाङ लिम्बूको मृत्यु भएको हो गम्भीर घाइते सापकोटाको वीरतामोड़स्थित कञ्चनजङ्घा र लिम्बूको वीरतामोडकी मनमोहन मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो दमकबाट इलामाइत हिँडेकी सापकोटाको मृत्यु भएको छ भने उनको आठ महिनाको छोराको अवस्था गम्भीर रहेको छ शिशुको वीरता मोडमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान स्थित बिपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ घाइते मध्ये बाह्रजनाको कञ्चनजङ्घा छ जनाको बीरता मोडकै कन्काई र अन्य चारजनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यवास नदाउन नेता कार्यकर्तालाई कंग्रेस सभापति सुशील कोइरालाले गर्नु भएको आग्रह प्रति त्र र सी कार्यकर्ताको मापदण्ड भन्नेमा छयालिस प्रतिशत बी भित्री षड्यन्त्र भन्नेमा उनास प्रतिशत र सी कार्यकर्ता चिडाउने काम भन्नेमा पच्चिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ चुनाव नभई राजावादी र माओवादी बीच सहकारी हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्ति तपाईँलाई था कस्तो लाग्यो ए राष्ट्रलाई होला बे सोचे जस्तो सजिलो कहाँ हुन्छ र सी नम नमचिने पिङको सय झड्का ज को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी उत्तर ए पी सी टाइप करी चौवालीस पचपन वा पैंतालीस पचपन्न मठा सकू अर्पण जन आवाज को मत परिणाम हर एक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ़ हेटुडा वीरगंज सड़क खण्ड खुल्ला रहेको छ नारायणगढ़ मुग्लिन सड़क खण्ड मुगलिनोबिसे काठमाण्डु सड़क खण्ड मुगलिन पोखरा सड़क र नारायणगढ प्राची बुटो सड़क पनि खुल्ला रहेको छ ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सय चौचित फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस जापानका प्रधानमन्त्री सिन्जो अबेले मलेसियाको भ्रमणका लागि भोलि मलेसियाको राजधानी क्वाल्दै हुनुहुन्छ सोही भ्रमणका क्रममा उहाँ एसियाका अरू दुई देश सिङ्गापुर र फिलिपिन्स पनि जानुहुने जापानको विदेश मन्त्रालयले जानकारी दिएको छ मलेसियाको विदेश मन्त्रालयले अनुसार उहाँले मलेसिया आफ्ना समकक्षी नाजिब रेटवार्ता गर्नुहुने बता वार जापान को द्विपक्षीय संबंध का साथ ही क्षेत्रीय साझा चाशो का मले मंत्रालय द्वारा जारी विज्ञप्ति में जापान रले बीच को लगानी प्रवर्धन का साथ ही आर्थिक क्षेत्र विस्तार का विषय में जापान मले प्रमुख व्यापारिक साझेदार राष्ट्र हो ये दुई का बीच सन् दु हजार बारह सत्तालीस अरब मा अमेरिकी डॉलर बराबर को व्यापार इज्जमा जारी हिंसात्मक संघर्षमा कम्तीमा बाह्रजनाको मृत्यु भएको छ राजधानी कायरोमा अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सेका समर्थक र विरोधीहरूबीच भएको भिडन्तमा बाह्रजनाको मृत्यु भएको र अन्य सयजना घाइते भएको अधिकारीले का बताएका छन् कायरो विश्वविद्यालय नजिक मोर्सेका समर्थकले गरेको कार्यक्रममा भएको झडपमा मृत्यु हुनेहरूको संख्या मृत्यु हुनेहरू धेरैजसो समर्थ भरु थिए मोर्सी अपदस्त भएपछि जिपमा जारी संघर्षमा हालसम्म एक सय भन्दा बढ़ीको मृत्यु भएको छ अपदस्त राष्ट्रपति मुर्सीलाई तत्काल रिहा गर्न उनीहरूले माग गरेका छन् भने मोर्सेका विरोधीहरूले उनलाई जेलमा नै राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् जिम्बाबे जीत का दुई सय उन्तीस रन को लक्ष्य पक्षाऊँद भारत ये बेला जवाफी बैटिंग उसके तैयार पार दशम तीन दशमलव चार ओवर को समाप्ति में बिना विकेट को क्षति में एगार रन जोड़े भारत काोहित शर्मा शिखर धवन चार रन मा क्रीज में रह इस टस हारे पहले गरेको, जिम्बाबे निर्धारित पचास ओवर में सात विकेट गुमा सौ अट्ठाईस रन बना जिम्ब्बे कांदर राजा बयासी रन को योगदान करें जिम्बाबे केिगम्बुरा तिरचालीस रन जोड़ थे राजधानी जारी सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल र पाकिस्तान बीचको खेल पनि जारी छ यो समाचार तयार पार्दासम्म पहिलो हाफको समाप्तिमा नेपालले एक को अग्रता लिएको छ नेपालका लागि खेलको तेह्रौँ मिनटमा सुजन लिम्बुले गोल गरेका छन् नेपालीका संस्थापक कर्मचारीको निधन राष्ट्रिय सम्मानका साथ अन्त्य कर्मचारीको निधनले आफूहरू टुवादी प्रचण्डको भनाई मङ्सिर चार गते चुनाव नभई राज्यवादी र रा माओवादी बीच सहकार्य हुने रापरूपा नेपालका अध्यक्ष थापाको दावी सरकारको विकल्प खोजेर निर्वाचनलाई अल्मल्याउन नहुने एमाले सचिव गेवालीको विचार अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दस नेपाली मेक्सिकोमा पक्राउ जापानमा बिहान भएको बस दुर्घटनामा दुईजनाको ज्यान गयो बाइसजना घाइते जापानका प्रधानमन्त्री सेन्जो भोले मलेसिया से भ्रमणमा जाने पछुले हिंसात्मकमा बाह्र जनाको मृत्यु र भारत वृद्धको पहिलो एक दिवसीय क्रिकेटमा जिम्बावेद्वारा दुई सय रनको चुनौती पेश भारत जवाफी ब्याटिङमा साझ पांच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रुव सकें समझना विदा नमस्कार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 हसीन लम्हे, शरीर लम्हे, झिजकते लम्हे, पिघलते लम्हे धड़कते लम्हे, धम् में गुजरे ये तमाम लम्हे दिल की पगडंडियों पर अपने पैरों के निशान छोड़ गए हैं मौसम बदलते हैं हवाएं चलती हैं लेकिन ये निशान नमिटते हैं